नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी संविधान सभाको मुख्य एजेण्डा मुलुकको आर्थिक समृद्धि रहेको बताउनु भएको छ रेडियो अर्पण र अभियान टेलिभिजनले संयुक्त रूपमा विजयादशमी शुभ दीपावली र छड़ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै क्षेत्र नम्बर एक चितो उम्मेद्वार समेत रहनु भएको नेता पाण्डेले राष्ट्रियताको मुख्य मुद्दा आर्थिक समृद्धि रहेको बताउनु भयो आगामी संविधान सभाले जनताको संविधान दिने त्यसपछि आर्थिक समृद्धि देश अघि बढ्ने उहाँको विश्वास छ प्रत्येक दिन नेपाली युवाहरू रोजगारीका लागि विदेश जानु बाध्यता रहेको भन्दै नेता पाण्डेले अर्थतन्त्र बलियो बनाएर युवाहरूलाई स्वदेशमै रोजगारीको अव जंगली जनावरको आतंकबाट ज्यान गुमाउनेलाई जीवन बिमाको व्यवस्था गर्ने क्षेत्र नम्बर एक चितौवनका उम्मेद्वार नेता सुरेन्द्र पाण्डेले बताउनु भयो चितवनमा जङ्गली जन्तुले हानेर मान्छेहरू मर्ने घाइते हुने अवस्था छ र स्वयं नागरिकहरूको जीवन बिमाको कुरा छन् संविधान सभाको दोस्रो चुनाव मङ्सिर चार गते हुने पक्का भएपछि उम्मेद्वारहरू गाउँ गाउँमा तथा आफ्नो क्षेत्रबाट प्रचार प्रसारमा लागेका छन् यसरी संविधान सभाको चुनाव नजिकिँदै गर्दा चुनाव चिन्ह बोकेर हिँड्न नपाउँदा आफ्नो अस्तित्व नै समाप्त भएको भान हुने तथा निर्वाचन आयोगको कुनै आचार संहिता नै नभएको चितुवन क्षेत्र नम्बर का कंग्रेस उम्मेद्वार श्रेष्नाथ अधिकारीले बताउनुभयो मेरो अस्तित्व चाहिँ रूखमा गाँसिया छ अब म हिजो रुख चिन्ह लिएर म आए अब मलाई शेषनाथ अधिकारी नेपाली कंग्रेसको उम्मेद्वार भन्नुभन्दा पनि रूख भनेर चिन्ने अब रुख भनेर चिन्नुपर्ने मान्छेले रूखको झोला यहाँ टाँसिया थियो अंकित भएको त्यो अंकित भएको त्यो पाइन्न भनिदियो निर्वाचन आयोग निर्वाचन आयोगको कुरा गर्दैछु मैले गएको वर्षमा संविधान सभाको चुनाव पटक पटक स्थगित भएको थियो संविधान सभाको चुनाव विगतमा किन विघटन भयो त्यसका विभिन्न भी कारण हुन सक्छ त्यसैले संहिताको मुद्दामा राष्ट्रपति शासन प्रणालीमा हुने कि संसदीय पुरानै शासन प्रणालीमा हुने भन्ने विषयमा सबैभन्दा बढी बहस भएको शुभकामना आदान प्रदान कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्र नम्बर दुई का उम्मेद्वार विश्वभक्त दुलाल आहुतिले बताउनु भयो मुद्दामा नेपाली जनताले चाहेको नेपालमा बहु होस् भनेर तर कुनै पनि ठाउँको बहु हुँदैन तर बहुजातीय राज्य हुन्छ तथा पहिचान एकल नै हुन्छ त्यसैले बहु पहिचान भन्ने नारा गलत भएको एकीकृत नेकपा माओवादी चितवनका क्षेत्र नम्बर दुई का, का, का उम्मेद्वार विश्वभक्त दुलाल आहुतिले बताउनु भयो शासन प्रणाली राष्ट्रपति शासन प्रणाली हुने कि संसदीय पुरानै ढङ्गको शासन प्रणाली हुने भन्ने विषयमा सबभन्दा बढी बहस भएकै हो संहिताको मुद्दामा हामीले चाहेकै हो कि नेपालमा बहु भनेर जो आयो बहु हुँदैन भन्ने हाम्रो मान्यता छ संविधानसभाको चुनाव हुने भनेको एउटा विचारको लडाई हो छुट्टा छुट्टै उम्मेद्वारहरू छुट्टा छुट्टै ठाउँबाट उम्मेद्वारी दिन पाउनु भनेको अधिकारको कुरा हो त्यसैले प्रत्येक नेपालीको चाहना भनेको छिट्टै संविधानसभाको दोस्रो चुनाव होस् र नेपाल राज्य तथा नेपाली जनताले छिट्टै नै एउटा नयाँ संविधान पाउन् यी सबै नेपाली जनताको चाहना दुर्गा भवानीले पूरा गरून् यही नै तपाईँ सम्पूर्णमा बडा दशैँको शुभकामना